पठाउती यादहरू फिर्ता पठाऊ निष्ठुरी पठाउी यादहरू फिर्ता पठाऊ निष्ठुरी मेरो तस्विरहरूमा आगो लगाऊ निष्ठुरी म त गरिब नै दिन सक्छु र तिमीलाई म त गरिब नै दिन सक्छु र के तिमीलाई जाऊ उसकै धन दौलतमा रमाऊ निष्ठुरी पठाउी यादहरू फिर्ता पठाऊ निष्ठुरी दुःख कष्ट आई नपरोस् तिम्रो नयाँ जीवनमा दुःख कष्ट आइ नपरोस् तिम्रो नयाँ जीवनमा जुनी जुनी उसकै भए सिउँदो सजाउने स्टुरी मेरो तस्बिरहरूमा आगो लगाउने स्टुरी जस्तो छु यत्तिकै सडकमा छोडिदेऊ मलाई जस्तो छु यत्तिकै सडकमा छोडिदेऊ मलाई आफ्नै सुन्दर जिन्दगी बनाउने स्टुरी मेरो तस्बिरहरूमा आगो लगाऊ अब तिम्रो झुटो माया चाहिद मलाई अब तिम्रो झुटो माया चाहन मलाई हटाओ दिलवाई हटाऊ न स्टोरी मेरू तस्वीर में आगो लगाऊ नि स्टोरी पठाऊ ती याद फिर्ता पठाउन स्टोरी मेरू तस्वीर में आगो लगाऊरी प्रिय मिले छोड़े को रात कसरी कटाई हो मोटू धुजा धुजा होसरी खटा हो, हो समझा ति मिले छोड़े को रात कसरी कट फिर दे रात काटे होल मोटो धेरै दुख्यो रात काटे प्रश्न टे पीडो भितरी अटा हो पिडार चोट यो दिल दि कसरी, कसरी अटा नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु तपाईँ सम्पूर्ण साहित्यिक मनहरूलाई आज पनि भेट्नको लागि उपस्थित भइसकेका छौँ प्राविधिक मित्र रिजनसँगै म छु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघट सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट पनि विश्वभर एकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनाको व्यवसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म यो वसाइ बस्नको लागि यो बस्नको लागि ने यो बस्ती में रहें रह, यह बसाई में रहें हमारे तपाईँकै साहित्यिक सिर्जनहरूलाई वाचन गर्ने गर्छौँ तपाईँकै गीत तपाईँकै कथा कविता हाइकु साहित्यका सबै विधा साहित्यका सबै फुलहरू फुल्ने साझा फुलबारी भन्न रुचाउँछु म कार्यक्रम मेरो रचनामा आज पनि तपाईँकै रचनाहरूको साथमा उपस्थित भएको छु कार्यक्रमको सुरुवातमा मैले एउटा रचनालाई वाचन गरेको थिएँ पठाउती यादहरू फिर्ता पठाउने स्टोरी पठाउती यादहरू फिर्ता पठाउने स्टोरी मेरो तस्विरहरूमा आगो लगाउने निष्ठुरी म त गरिब नै के नै दिन सक्छु र तिमीलाई म त गरिब के नै दिन सक्छु र तिमीलाई जाऊ उसकै धन दौलतमा रमाऊ निष्ठुरी मेरो तस्बिरहरूमा आगो लगाऊ निष्ठुरी निकै सुन्दर रचनालाई मैले तपाईँमा कार्यक्रमको सुरुवातमै ढोका कार्यक्रमको दैलो उघारे जसलाई पठाउनु भएको थियो अभिरल सागर सौगात सौगातजीले सलाह झन्डे एक रूपान्देहदेखि पठाउनु भएको थियो यो रचनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सर्जक अविरल सागर सौगातजीप्रति आभारी रही कार्यक्रम मेरो रचनाको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र तपाईँले कार्यक्रम मेरो रचनालाई विभिन्न वेबसाइटहरूमा विभिन्न ब्लगहरूमा सुनेर साथ दिन सक्नुहुनेछ तपाईँलाई जुनसुकै समयमा जस्तो सुकै अवस्थामा तपाईँले डाउनलोड गरेर सुन्ने व्यवस्था हामीले मिलाएका छौँ तपाईँले कार्यक्रम मेरो रचनालाई सुन्नको लागि डब्लु डब्लु डब्लु चिसा नेपाल.blogspot.com बाट डट ब्लग स्पोर्ट डट कमबाट पनि कार्यक्रम मेरो रचनालाई सुनेर साथ दिन सक्नुहुनेछ प्रिय मित्र कार्यक्रम मेरो रचनामा रहेर आज पनि तपाईँकै रचनाहरूलाई म वाचन गर्नेछु कार्यक्रमको सुरुवातमा मैले एउटा रचनालाई जोडिसकेको छु अब क्रमशः तपाईँको रचनाहरूलाई अगाडि जोड्दै जानेछु म मेरो हातमा तिवस पाठकजीले पठाउनु भएको गजल छ उहाँको गजललाई म अगाडि जोड्न चाहन्छु मलाई कहाँ <invece> गन्थेउ सानो धनी पाएपछि मलाई कहाँ गन्थेउ सानो धनी पाएपछि जस्ता भन्यो त्यस्तै छानी छानी पाएपछि निभिएको आगो कसले पो तापिदिन्छ निभेको आगो कसले पो तापिदिन्छ तिमीले नि त्यस्तै गऱ्यौ उर्ल पाएपछि जस्तो भन्यो त्यस्तै छानी छानी पाएपछि गरिबको दुखी कथा का कहाँ पढी दिन थ्यो रीब को दुखी कथा कह पढ़े रैश पोखी लेखी मधुर कहानी पाए पची। जस्तो बने उस्ते। चानी चानी पाए जस्तों उत छी छानी पाए सायद भेटी न भगवान भेटिदन शायद भेट न भई भगवान भेटिँदैन हरायौ कता सुन चढाउने दानी पाएपछि जस्ता भन्यौ त्यस्तै छानी छानी पाएपछि सजाउँला भन्थ्यौ तिमीलाई सजाउँला भन्थे तिमीलाई मनको आकाशमा सजाउँला भन्थे तिमीलाई मनको आकाशमा जुन किन हेर्थ्यौ सु बिहानी पाएपछि मलाई कहाँ गन्थ्यौ सानो धनी पाएपछि जस्ता भन्यौ त्यस्तै छानी छानी पाएपछि जस्ता भन्यो त्यस्तै छानी छानी पाएपछि निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि दिवस पाठक जीव्रति पनि आभारी रहे आगामी दिनहरूमा यो बसाइँमा रहेर यस्तै यस्तै रचना पढ्न पाइराखौँ त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा फुच्चे साहित्यकार युग योगी राईको रचना रहेको छ उहाँले यो रचनालाई उर्लाबारी एक मोराङदेखि पठाउनु भएको हो उहाँको गजललाई पनि अगाडि जोड्न चाहन्छु भत्किसकेथ्यो सभाले जिन्दगी भत्किसकेथ्यो सभाले जिन्दगी च्यातिसकेथे टाले जिन्दगी जता गए त्यतै भिरै भिर पाए जता गए त्यतै भिरै भिर पाए झन्डै झन्डै भाडामा हाले जिन्दगी भत्किसकेथे सभाले जिन्दगी ऋष्वी लोभी पापी स्वार्थी समाजमा ऋष्वी स्वार्थी पापी समाजमा निस्वार्थी जालीमा चले जिन्दगी च्यातिसकेथ्यो टाली जिन्दगी मूर्ख बुद्ध र धुर्मोस भइसकेथे मूर्ख बुद्ध र धुर्मोस भइसकेथे दुई चार अक्षेर पढेर गाले जिन्दगी भत्किसकेथ्यो सभाली जिन्दगी दुई दिने जिन्दगीमा के के, जिन्दगी के के गरे गरे दुई दिने जिन्दगीमा के के गरे गरे कहिले हारे गाले गरे साले जिन्दगी च्यातिसकेथे टाले जिन्दगी कसलाई लुटिन तुच्छ पनि बोलिन कसैलाई लुटिन तुच्छ पनि बोलिन सबैसित सबैसित मिली हाँसी फाले जिन्दगी भत्किसकेथे सभाले जिन्दगी च्यातिसकेथे टाले जिन्दगी च्यातिसकेथे टाले जिन्दगी निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि युगराज युग योगी यु, राई उर्लाबारी मोरङका सर्जक खुच्चे साहित्यकारजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु लाली गुराज नारायण श्रेष्ठजीको गजल छ मेरो हातमा उहाँको गजललाई अगाडि जोड्न चाहन्छु जलाओ मेरो शरीर जलाऊ आत्मा जला नजलाओ जलाओ मेरे शरीर जलाओ आत्मा नजलाओ मोटू जलाओ शि जलाओ आत्मा न नजलाओ रोए आंखा भिजेन परेली रोएगा आंखा भिजेन परेली मन को दुख पीर जलाओ आत्मा नजलाओ मोटू जलाओ शि जलाओ आत्मा नजलाओ कि पशु हत्या करी धर्म खुद पापी कि पशु हत्या करी धर्म खोज्छौ पापीहरू ढुङ्गा पुच्ने मन्दिर जलाऊ आत्मा नजलाऊ मुटु जलाऊ सिर जलाऊ आत्मा नजलाओ दिल टुटेर सिसा जस्तै टुक्रा टुक्रा भएको छ दिल टुटेर सिसा जस्तै टुक्रा टुक्रा भएको छ अभागियो तकबेर जलाऊ आत्मा नजलाऊ मुटु जलाओ सिर जलाओ आत्मा नजलाओ सजाएर रा नराख त्यो भित्तामा विधा सजाएर नराख भो त्यो बित्तमा विधा रानी सबै पत्र तस्विर जलाऊ आत्मा नजलाओ मुटु जलाओ सिर जलाऊ आत्मा नजलाऊ जलाऊ मेरो शरीर जलाओ आत्मा नजलाऊ मुटु जलाऊ शिर जलाओ, जलाओ आत्मा नजलाओ प्रिय मित्र यो बसाइमा रहेर नार नारायण श्रेष्ठजीको गजल अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्न चाहन्छु मात्र तपाईँ सबै सबैजनाको लागि घर घरालि गयो me कहिले काहीँ मन दुख्न सक्छ तपाईँ मेरो आफूले दिलमा सजाएको मान्छे हुनसक्छ नि त्यो मान्छेले अलिकति तपाईँ र मलाई टाढा छोडिदिँदा अलिकति तपाईँ र मलाई घात गरिदिँदा मन दुख्छ मुटु दुख्छ यो सानो मुटु धड्किरहने मुटु कति दुख्छ अघि प्रिय मित्र तपाईँ सुनिराख्नुभएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगर्सको प्रस्तुति कार्यक्रम साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको यो बसाइलाई सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगर्सको ध्वनि तरङ्गमा त्यसै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु पनि विश्वभर एकै साथ सुनेर साथ भएको छ यो बसाइमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरू तपाईँकै अमर सिर्जनाहरू जीवन रूपी भावनाहरूलाई वासन गरिराखेका छौँ त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु कतिका माया प्रीत खुब चलेका छन् कतिका माया प्रीत खुब चलेका छन् कतिका भने यही दिल जलेका छन् तिमी अमृत रोप्दैछौ तिमी अमृत रोप्दैछौ भने फुइँ नलाउ तिमी अमृत रोप्दौ भुह न लाओ निहाल हेरा तीं बीष फले का कति काहीं दिल जलेगा आंदोलन देखिए हजूर आंदोलन धीरे देखिए हजूर विद्यार्थी शहीद ढले कति का काहीं दिल जलेगा का कालै व्यापार गरी कमाएको देखिन्छ कालै व्यापार गरी कमाएको देखिन्छ यी व्यापारहरूले नै छल्नु छलेका छन् कतिका भने यहीँ दिल जलेका छन् यिनीहरू पक्कै पनि नयाँ साधु हुनुपर्छ यिनीहरू पक्कै पनि नयाँ साधु हुनुपर्छ त्यसैले हेर्नुहोस् खरानी निकै दलेका छन् त्यसैले हेर्नुहोस् खरानी निकै दलेका छन् कतिका मायाप्रीत खुब चलेका छन् कतिका भने यहाँ दिल जलेका छन् कतिका भने यहाँ दिल जलेका छन् रोहित राणा बुटुहोल तेह्र रूपन्दे हाल क्याम्प बास् अफगानिस्तानदेखि उहाँले यो रचनालाई मेल गरेर पठाउनु भएको थियो तपाईँलाई धेरै धेरै धन्यवाद छ यो रचनाको लागि यो सुन्दर रचनाको लागि आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु समर प्रकाशजीको रचना छ मेरो हातमा खुसी हुन्छौ आफै आयो भने खुसी हुन्छु आफै आयो भने तटपिन्छु याद पठायौ भने तिमी बर्बादीमा हाँसेर जानु तिमी बर्बादीमा हाँसेर जानु यो हलात मेरो रुचायो भने तटपेछु याद पठायौ भने कहाँ सक्छु माया गरिरहन कहाँ सक्छु माया गरिरहन झनमुटु सधैँ चर्कायो भने तटपिन्छु याद पठायौ भने मेरो मन तिमीलाई तिमी गहिरहन्थ्यौ मेरो मन तिमी गाइरहेथ्यौ रह, फर्काऊ कतै भेटायौ भने खुसी हुन्छु आफै आयौ भने तिमीले भुल्न भने भुलभुला सबै तिमीले भुल्न भने भुल सबै के गर्न फेरि सम्झायो भने खुसी हुन्छु आफै आयो भने तटपिन्छु याद पठायो भने तटपिन्छु याद पठायो भने निकै सुन्दर रचना समर प्रकाशीको यो रचनाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँप्रति पनि आभारी रहे त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु बालिका अभिलाषी भरतपुर चितवनदेखि पठाउनु भएको गजल छ उहाँको गजललाई पनि अगाडि जोड्न चाहन्छु जिन्दगीले बाटो मोड़े कस को भर जिंदगी मोड़े कस को भर आपने उसको छोड़े पी कस भर हुर्कँदैथ्यो मुटुभित्र प्रेम मुना बिस्तारै हुर्कँदैथ्यो मुटुभित्र प्रेम मुना बिस्तारै निष्ठुरी भने त्यही गाडे पछि कस्कोभर जिन्दगीले बाटो मोडेपछि कस्कोभर धर्मपत्नी जीवनभरि पतिव्रत बसे पनि धर्मपत्नी जीवनभरि पतिव्रत बसे पनि लोक्नेले अन्तै नाता जोडे पछि कसकोभर आफ्नै भन्ने उसले छोडेपछि कसकोभर कसको विश्वास गरी चुनावमा भोट दियो कसको विश्वास गरी चुनावमा भोट दियो उसैले सप तोडेपछि कसको भर आफ्नै भन्ने उसले छोडेपछि कसको भर दसधार दूत खुवाई हुर्कायुको छोराले नै दसधार दूत खुवाई हुर्काको छोराले नै आमाको टाउको फोडेपछि कसको भर जिन्दगीले बाटो मोडेपछि कसको भर जिन्दगीले बाटो मोडेपछि कसको भर आफ्नै भन्नेले उसले छोडेपछि कसको भर आफ्नै भन्ने उसले छोडेपछि कसको भर निकै सुन्दरचना यो सुन्दर रचनाको लागि बालिका अभिलाषीप्रति पनि आभारी रहे त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु नेत्र अभिरलजीले पठाउनु भएको एउटा रचना छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु यो रचनालाई उहाँले तापले जुन खोप लिङ्गदेखि पठाउनु भएको हो उहाँको रचनालाई वाचन गर्छु उपस्यामा रहेर मलाई तिमी किन किन सुन्दर लाग्न थाल्यो मलाई किन तिमी किन सुन्दर लाग्न थाल्यौ मेरो खुसी तिमी नै संसार लाग्न थाल्यौ मन परेर हो कि किन किन कता कता मन परेर हो कि किन किन कता कता तिमीमा आफ्नै अनुहार लाग्न थाल्यौ तिमीमा आफ्नै अनुहार लाग्न थाल्यौ मलाई तिमी किन सुन्दर लाग्न थाल्यौ जाग्दैछ आशा मेरो लागि अचेल पाएर जाग्दैछ आशा मेरो लागि अचेल पाएर तिम्रो साथ बाँच्ने आधार लाग्न थाल्यो मलाई तिमी किन सुन्दर लाग्न थाल्यौ दुनियाँको सामु जताततै तिम्रो रूप दुनियाँको सामु जताततै तिम्रो रूप किन मलाई खुद्र बजार लाग्न थाल्यो मलाई तिमी किन किन सुन्दर लाग्न थाल्यौ मेरो खुसी तिमी नै संसार लाग्न थाल्यौ मेरो खुसी नै तिमी संसार लाग्न थाल्यौ प्रिय मित्र व्यवसायमा रहेर नेत्र अविरलजीको रचना सँगसँगै अर्को सा सुन्दर आवाज एउटा साङ्गीतिक आवाजलाई अगाडि जोड्न चाहन्छु मात्र तपाईँ सबै सबैको लागि न बुझ को कूड़मा छलफल गरे झा ने चूरा मैल कैले भने सुन सुनसान राति छ वास्तव पनि तपाईँ र म सहमतिमा अगाडि बढ्यो भने एक्लै अर्काको भावनालाई एक्लै अर्काको मनलाई पीडालाई बुझेर अगाडि बढ्यो भने अवश्य तपाईँ र मेरो प्रेम सम्बन्ध तपाईँ र मेरो त्यो दिल दुखेकोबाट नदुख्न सक्छ त्यो घाउमा मलम लाग्न सक्छ प्रिय मित्र अब भने हामी कार्यक्रमको अन्त अन्ततिर आइसकेका छौँ आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै बिसाउने बेला भइसकेको छ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु रचना पठाउनु तपाईँ सबै सर्जकप्रति आभारी रहेँ र त्यसै गरी मोहन बिहानी रामचरण श्रेष्ठजीप्रति पनि आभारी रहेँ र प्रविधिमा रहेर मेरो यो आवाजलाई तपाईँ समक्ष पुर्याउन साथ दिनुहुने प्राविधिक मित्र उडिजनलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँकै मित्र म दिपेन्द्र पनि आगामी दिनसम्मको लागि तपाईँकै साहित्यिक सिर्जना मित्र दिपेन्द्र पनि छुट्टिन्छु हस्त नमस्कार फुल्ल छानी छानी झुलमा डुल्ला सकी नो बैगुनी को माय ले धुरु धुरु खेलमा आसु मेरो भागमा। आशु आसु मित्र मेरे भाग रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा हाल्ट